समाचारको साथमा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 पन्न घड़ेरी खरीदगारी ढुक्कनो संपर्क का लगी गोपाल पौड़े रत्न नगर मोबाइल अंठानब्बे प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे र दीपक बस्नेत चैनपुर मोबाइल अंठानब्बे शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानों कर्मचार्य पेट्रोल पंपसंगे फोन नंबर शून्य छप्पन्न पांच त्रिसठी दुई सौ नब्बे रंगरोगन सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामन दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइन मल्टी प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई मल्टीलर्निंगी खैर चार पैसा नारायणी डेवलपमेंट बैंक मोबाइल अंठानब्बे चार बावन्न छयासर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 चितवन जिल्लाको आविक योजना तयार गर्ने सम्बन्धमा आज प्रारम्भिक सलफल गरिएको छ स्थानीय निकायमा जथाभावी योजना बन्ने गरीकाले एकीकृत एकीकृत नतिजामुखी र समावेशी योजना पद्धतिको विकास गर्न आवधिक योजना बनाउन लागि कार्यक्रमबाट सूचनाका लागि सरकारवालाहरूको कार्यदल गठन गरिएको छ जिल्ला विकास समिति चितवनका योजना अधिकारी पुरुषोत्तम शर्माको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्यदल गठन गरिएको हो कार्यदलमा विभिन्न सरकारी कार्यालयका का प्रतिनिधि संस्थाका प्रतिनिधि र सरकारवाला सहभागी हुनेछन् सो कार्यदलले एक महिनाभित्र तथ्याङ्क सङ्कलन गर्ने र महिनाभित्र आवदिक योजना बनाउने जिल्ला विकास समिति चितवनका सूचना तथा स्थानीय विकास मन्त्रालयले सबै जिल्ला विकास समितिलाई अनिवार्य रूपमा आवधिक योजना बनाउन निर्देशन दिएसँगै यो कार्यक्रम सञ्चालन गरिएको हो अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा आवधिक योजना निर्माण सुरु गरिएको हो मन्त्रालयले आगामी दुई वर्षभित्र सबै जिल्लामा आवधिक योजना तर्जुमा गरिसक्ने गरी कार्य योजना समेत गरेको छ स्वायत्त शासन नियमावलीले आवधिक योजना पाँच वर्षको हुनुपर्ने व्यवस्था गरेको छ वार्षिक योजना आवधिक योजनामा आधारित भएर बन्ने भएकाले जिल्लाको व्यवस्थित विकासमा यसले महत्वपूर्ण सहयोग पुग्ने मन्त्रालयको योजना शाखाका उपसचिव रमेश कुमार अधिकारीले बताउनु भयो अनुसार क्षेत्रगत योजना बनाउन र विकास योजनामा सहभागिता बढाउन पनि आवधिक योजनाले सहयोग पुग्नेछ आवधिक योजनाले स्थानीय निकायलाई निर्णय गर्दा उत्तर दायित्व र प्रक्रियामा पारदर्शी हुन सघाउँछ उहाँले सु भन्नुभयो सलफल कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधि संघ संस्थाका प्रतिनिधि र सरकारवालाहरूको सहभागिता रहेको थियो कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव रमेश अधिकारले मन्त्रालयको धारणा र उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो कार्यक्रममा सभासद श्री स्नात अधिकारी प्रमुख जिल्ला अधिकारी नरेन्द्र आज शर्मा स्थानीय विकास अधिकारी भरतमणी पाण्डे नेपाली कंग्रेसका जिल्ला सचिव जित्न श्रेष्ठ एमाले जिल्ला सचिव तेजेन्द्र खड्का एमावधिका एमबहादुर खातले बोल्नु भएको थियो लेखा परीक्षक जिम्मेवार भए सहकारीका धेरै विकृति नियन्त्रण हुन सक्ने सहकारी कर्मीले औलाएका छन् भरतुरमा आशा भएको सहकारी संस्थाको नियमन र सूत्रीकरणमा लेखा परीक्षकहरूको भूमिका र उत्तरदायित्व विषय एक दिने गोष्ठीमा लेखा परीक्षकहरू जिम्मेवारीप्रति सचेत भए सहकारीका विकृति र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताएका छन् चितवनमा छ सय सहकारी संस्थानमा भने चार कारोबार गर्दै आइरहेका छन् प्रबन्धक बद्री कुमार गुराकाईले समुदायमा आधारित सेवामुखी व्यवसाय भएकाले अन्तिम लेखा परीक्षण कार्यमा लेखा परीक्षकहरू गम्भीर हुनुपर्ने बताउनु भयो सितुवनका अधिकांश सहकारीले पूर्ण रूपमा सहकारी ऐन का प्रावधान पालना नगर भरकारवाला चिंता व्यक्त कर सहकारी प्रशिक्षण तथा डिविजन काले चितवन केशव का के बहादुर थापय सहकारी सिद्धांत र्यावस्थिक भावना चितो होने लेखा परीक्षक सुझाव को पालना में गंभीर ना समस्या देखा पड़े बता सहकारी ऐन अनुसार संघ प्रत्येक वर्ष कारोबार भो वार्षिक तीन महीना भी प्रतिवेदन तथा कारोबार को प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र भित्र पर्ने व्यवस्था छ विवरण नबुझाउने सहकारी संघ संस्थालाई विभागले एक हजार पाँच गर्न सक्ने व्यवस्था गरिएको छ सहकारी प्रशिक्षक श्री कृष्ण नेपालले सहकारी गरेको कारवाहीको कु, व्यवस्था कमजोर भएकाले सहकारीमा विकृति बढेको नसक्ने बताउनुभयो प्रभावकारी अनुगमनको भावले जिल्लाका अधिकांश सहकारीले ऐनका प्रावधान पालना नगरेको पाइएको छ कतिपयले सहकारीले पौष आधारमा कार्यक्षेत्र बाहिर लगानी गर्ने तथा गैर सदस्यलाई ऋण प्रवाह गर्ने गरेका छन् चितवनमा पनि लेखा परीक्षण गर्ने र साधारण सेवा गर्ने सहकारी अत्यन्त न्यून मात्रामा छन् चितवनका माछापाला कृषकहरूले प्रयोगशालाको व्यवस्था हुनुपर्ने माग गरेका छन् मत्स्य विकास केन्द्र भण्डाराले आज भण्डारामा सार्वजनिक सुनवाई कार्यक्रममा उनीहरूले केन्द्र समक्ष यस्तो माग गरेका हुन् प्रयोगशाला नहुँदा माछामा रोगको बारेमा जानकारी र रोगले पटक पटक दुःख दिने भएकाले प्रयोगशालाको व्यवस्था हुनुपर्नेमा कृषकहरूले विशेष जोड़ दिएका थिए कार्यक्रममा माछा कृषक अर्जुन लामेछनी लक्ष्मण भट्ट प्रयोगशाला नहुँदा आफूहरू समस्यामा भन्दै प्रयोगशालाका लागि केन्द्रले पहल गर्नुपर्ने बताएका थिए माछापालक कृषक भट्टले केन्द्र एक्लै सम्भव नहुने भए सर्वपक्षीय रूपमा सरकार समक्षले गरेको क्रियाकलापका विषयमा आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा माछापालक कृषक तोयानाथ पाठक धर्मराज डल्लाकोटी जगत जिल्ला आइपिएम संघका अध्यक्ष धर्मराज कडेल जिज्ञासा कृषक हो जिज्ञास को मत्स्य विस केन्द्र भंडारा का प्रमुख एवं वरिष्ठ मत्स्य विकास अधिकृत भागवत प्रसाद ने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 कृषि विज्ञकारको प्रमुखतामा सम्पन्न कार्यक्रममा नेपाल मत्स व्यवसाय अध्यक्ष जोगेन्द्र महतोको अध्यक्षतामा भएको थियो दुई हजार छब्बिस सालमा स्थापना भएको सो केन्द्रले हालितु अनुसित नासित गोर्खा लम्सुङ धादिङ लगायतका जिल्लामा सेवा उपलब्ध गराउँदै आएको छ पूर्वी चितवनको जोटपानी गाविसलाई आज साक्षर गाविस घोषणा गरिएको छ चितवनका जिल्ला शिक्षा अधिकारी दामोदुर आचर्यले एक भव्य सुमारोहका बेसो गाविसलाई साक्षर घोषणा गर्नुभएको हो भित्रका उन्नाइस सय पन्चानब्बे मध्ये सोह्र सय पच्चिस जनालाई साक्षर बनाई गाविसलाई साक्षर गाविस घोषणा गरिएको गाविस सचिव गाउँ शिक्षा समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो गाविसभित्र सतहत्तरवटा साक्षरता कक्ष मार्फत निरीक्षण मध्ये सन्तानब्बे प्रतिशतलाई साक्षर गरिएको उहाँले जानकार दिनुभयो कार्यक्रममा कालिका सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष निराचन गौली गौलीले प्रगति प्रतिवेदन र साक्षरता कार्यक्रम अन्त सम्बन्य समितिका सदस्य लीलाबहादुर गुरूङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रममा जिल्ला कृषिकाले अनौपचारिक शिक्षा कार्यक्रमका संयोजक भूमिलाल सुवेदी इलाका प्रहरीकाले रत्नगरका प्रमुख प्रहरी, रत्नगर प्रहरी नायब उपचक टिका बहादुर कार्की पिठुवा स्रोत केन्द्रका स्रोत व्यक्ति रामकृष्ण लम्साल नवसा र विद्या देवी विष्ट नेपाली कंग्रेस सभापति कृष्ण बहादुर खिमिरे नेकपा एमाले जुटपाणीका अध्यक्ष केशव लामा एमावधि जुटपाणीका अध्यक्ष बुद्धि पाण्डे लतले बोल्नु भएको थियो रत्नगर आठ निपणी प्रभात मार्गदेखि दिपचोकसम्मको बाटोलाई कालोपत्रे गरिन सुरु गरिएको छ दुई हजार पैँतालिस सालदेखि पटक पटक गरी 500 पटक उपभोक्ता समिति बन्दा पनि कालेपत्रे बन्न नसकेको बाटो अहिले रत्नगर नगरपालिका टोल विकास संस्था र स्थानीय बासिन्दाको सक्रियतामा कालेपत्र बाटो सुरु गरिएको वैर्य आठ शुभ प्रभात विकास संस्थाका अध्यक्ष ज्ञानेन्द्र राज जानकारी दिनुभयो पूर्वी चितवन निजी विद्यालय सोसेपले दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा पूर्वी चितवनबाट उत्कृष्ट अङ्क ल्याएका अनुप ढकाललाई आज सम्मान गरेको छ सोसेपसी अवार्डबाट मेरि गोल्ड आवासीय माध्यमिक विद्यालयबाट एसएलसी दिएका ढकाललाई नगद पन्ध्र हजार सहित सम्मान पत्रले सम्मान गरिएको हो रत्नगरमा आयोजित एक कार्यक्रमका बीस चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले विद्यार्थी ढकाललाई सम्मान भएको हो ढकालले गत परीक्षामा एकानब्बे दशमलव एक तिन प्रतिशत तथा सात सय उनाएका थिए गुरुङ रत्नगर औग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ सोशेपका उपाध्यक्ष मदनपुरी लखाले शुभकामना मन्तव्य राखेका थिए कार्यक्रमका अध्यक्ष बालहरि देवपोटाको अध्यक्षतामा सम्पन्न भएको थियो अखिल क्रान्तिकारीले पूर्वी चितवनको नेपाल उच्च माविको लेखा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ आफ्ना माग पुरा नभएको भन्दै अखिल क्रान्तिकारीले आशादेखि विद्यालयको लेखा शाखामा गरेको हो माग सम्बोधनका लागि ध्यान गराए पनि सुनवाई नभएको भन्दै तालाबन्दी गर्नु परेको क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ खानेपानी तथा शौचालय व्यवस्थित गर्नुपर्ने पुस्तकालयबाट सहज रूपमा पुस्तक उपलब्ध गराउनु पर्ने कक्षा एघारमा गरिएको वृद्धि खारेज गर्नुपर्ने शिक्षकको नियुक्ति गर्नुपर्ने लगायत 19 मध्ये माग प्रस्तुत गर्दै आफूहरू आन्दोलित भएको अखिल क्रान्तिकारी मूल इक्काइ समिति नेपाल उच्च महाविका अध्यक्ष अमर कतिवटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ आदिवासी जनजातिको परम्परागतको संस्कृति संरक्षणका लागि जिल्ला वनकाले तथा सामुदायिक वनहरूले पनि चासो दिन थालेका छन् जल जमिन र जङ्गलसँग प्रत्यक्ष सरोकार राख्ने यस समुदायको परम्परागत संस्कृतिहरू संरक्षण गर्दै वन जङ्गलको पनि संरक्षण गर्न हौसला प्रदान गर्दै आएका छन् यसै कार्यक्रम अन्तर्गत आज जिल्ला वनकाले चितवनले पञ्चगन्या सामुदायिक वन रत्नकर्दससँग प्रत्यक्ष सरोकार राख्दै आएका मगर समुदायको परम्परागत संस्कृति जोगाई आज का परम्परागत संस्कृति संरक्षण सहयोग कार्यक्रम नेपाल इकाइ मगर समाजसँग रत्नगरको निर्माण अवस्थामा रहेको मगर सङ्ग्रहालयलाई पूर्णता दिन जिल्ला वन कालेज तोनका सहायक वन अधिकारी भरत अनुहारले सङ्घलाई सो रकम हस्तान्तरण गर्नु भएको हो पञ्चकन्या सामुदायिक वनको स्थापना कालदेखि नै यो समुदायले बन्दता बढ्ने सन्तोषमा ठुलो टेवा पाउँदै आएको भन्दै आगामी दिनहरूमा पनि वन संरक्षणमा तदारुकता का नगरपालिकाका नगर का का कार्यकारी अधिकारी सहदेव प्रसाद श्रेष्ठले कार्यक्रममा बोल्नुहुँदै मगर समुदायले बनाउन लागेको परम्परागतको संस्कृति झल्कने संग्रहालयले यस क्षेत्रमा विकास लागेको पर्यटकीय गन्तव्य क्षेत्रलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो वन र वन्यु संरक्षणमा मगर समुदायको साथै गर्न मगर समुदाय पहलमा भएकोले हौसला प्रदान स्वरूप गरेको का रामसिंह खनियाले बताउनु भयो कार्यक्रममा पञ्चगन्या सामुदायिक वनका अध्यक्ष रामबाबु श्रेष्ठले मगर समुदायको निर्माणीन मगर सङ्ग्रहालय भवन निर्माणको लागि आवश्यक सहयोग गर्ने बताउनु साथै उहाँले आफ्नो परम स्टेत स्थापना आग्रह जिला का सहायक वन अधिकृत भरत पन्वर को अध्यक्षता में इलाका वन कार्यकन का अधिकृत होमनाथ सुबेदी जुटपानी इलाका वन कार्य सहायक वन अभियान नन्दमोहन अधिकारी पञ्चकन्या सामुदायिक वनका संस्थापक अध्यक्ष नारायण राणा मगर निवर्तमान अध्यक्ष कृष्ण प्रसाद सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो विषालु च्याउ खाँदा परिवारका चारजना सिकिस्ता भएका छन् नरप्लासिर हजार आठका एक परिवारका चारजना सिकिस्ता बिरामी भएका हुन् बिहिबार साँझ घर नचिकेको जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी भएका हुन् बिरामीमध्ये एकजनाको अवस्था गम्भीर छ बिरामी हुनेमा कमलादेवी तामाङ उनका छोरीहरू बाइस वर्षीय नमिता उन्नाइस वर्षीय सुनिता र नातिनी काली तामाङ रहेका छन् बिरामी सबैको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भरतपुर नगरपालिका अन्तर्गत एकदेखि छ नम्बर ओढामा पनि एघारवटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्री गरेका छन् मिलेर अघि बढाउने स्थापना भएको सामुदायिक सेवा केन्द्र नानगढले आफ्नो सेवा क्षेत्रभित्र पनि एघारवटा विद्यालयका पचपन्न विभिन्न शैक्षिक सामग्री वितरण गरेको हो सेवा केन्द्र नियमित वार्षिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एघार विद्यालयका पाँच विद्यार्थीहरूलाई एक महिनालाई पुग्ने कापी र कलम सहित झोला वितरण गरिएको केन्द्र अध्यक्ष मिना खरेलले जानकारी दिनुभयो सो कार्यको एक समारोहका बेस जिल्ला प्रहरी काले चितोनका प्रहरी नायक उप शान्ति राज कोइरालाले प्रधान कोइरालाले विद्यार्थीहरूलाई सामग्री गर्नुभएको थियो अब पालो अर्पण रचना अर्पण रचना हाम्रो प्रश्न छ पढाइ बिगारेर राजनीतिमा नलाग्न भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र नेतीले विद्यार्थीलाई गर्नुभएको आग्रह प्रति पाएको प्रतिक्रिया के छ यो शैक्षिक अवस्था सुधार्ने भोलि विद्यार्थीको भविष्यको चिन्ता सि चर्चा कमाउने मेसु अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप करी एक स्पेस दी पीओएलएल पोल टाइप करी आपूलाई बी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न मठा सकू अर्पण जन आवाज को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नानके टोडा बिरगंज सडक खण्ड खुल्ला छ त्यसै गरी नानक मोगलिन मोगलिनौ ना विसी सडक खण्ड मोगलिन्द मौलीपोखरा सडक खण्ड र नानकट प्रासीपुर टोल सडक खण्ड पनि खुल्ला छ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 सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम सैतिस डिग्री सेल्सियस र न्यूनतम तेइस डिग्री रहने पूर्वानुमान महाशाखाले सुनाएको छ त्यस्तै भोलि दिनभर पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरे सबप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम संबंधी जानकारी संगे हम स्थानीय समाचार को अंत्य गांव ठावे घटना दुर्घटना भैया कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो सुन्ना छपन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तिन सय तिस प्याक्स नम्बर सुन्ना छपन्न इन्टरनेटको सुविधा छ इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो रेडियो अर्पण अर्पण सुका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु पनि संसार खरिकी सासुले रनुभाईको साच साले सव बचिको अरपन स्थानिय समाचार सोक्यू सुजीता हमाल विदामये नमस्कार यस अरपन स्थानिय समाचार को साथ मा जए गलेसो रियल इस्टेट एंड हाउजिंग प्राली द्वारा निर्मीद कपुर कोलनी चैन प्रा�